नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साहजको व्यवसायीमा कार्यक्रम अर्पण शुभ साहजको एउटा नवीनतम श्रृंखला लिएर हामी उपस्थित भइसकेका छौं प्राविधिक छ विष्णु र म तपाईँकै लोक संगीतको सहायात्री दिवस मगर सबैका एक सय चार थप्लो पाँच मेघहजसँगै इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र हामी कार्यक्रममा निकै नै मिठा लोकधोरी भाकाहरू बजाउँछौँ दिन को धनलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी यदि तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आज साउन सङ्क्रान्तिको दिन बनिरहेको छ आफ्नो आफन्त जन शुभकामना व्यक्त गर्न चाहनुहुन्छ भनेकानी भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर फटाफट डायल गरेर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा गर स्वागत गर्छु हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो कुराकानी गर्ने प्रयत्न म गरिराखेको थिएँ तर पनि सम्पर्क विजेत भइसकेको छ कोही हुनुहुन्छ फेरि हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सञ्जयजी धादिङतिरको नयाँ खबर के छ ठिकै छ दाई पानी पर आज दिएको भरिदेखिदेखि जिरो काट्छौँ अनि आज साउनको पहिलो दिन के कसरी मनाइरहनु भएको छ आज साउन सङ्क्रान्ति साउन सङ्क्रान्ति होला के गर्नु लुट्यो फाल्ने भन्दा पनि पहिलाको रुटी भागी त्यसमै जोड्दै हुनुहुन्छ त्यही होला अब के गर्नु र त्यही खी काटिन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँहरूलाई सम्पूर्ण मेरो दिदी बहिनीहरूलाई सम्पूर्ण खुसी लाग्यो यस्तै गरी कार्यक्रममा आउँदै गर्नुहोला यति बेला धादिङबाट सञ्जय चेपाङ आउनु भएको थियो आफ्नो आफन्त मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ र साउन्डको आज पहिलो दिन शुभकामना व्यक्त गर्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छप्पन्न कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ मकनपुरबाट अनिताजी आज साउन सङ्क्रान्ति कस्तो तरिकाले मनाउँदै हुनुहुन्छ राम्ररी मनाउँदै हुनुहुन्छ हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ मेरो साथी रिसु रिता सिता अनिता हुन्छ अनिता जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी आगामी श्रृङ्खलाको कार्यक्रममा पनि उपस्थित जनाउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला मकवानपुरहाटी अनिता लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा आउनु मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार सरोजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले बसी दादा के बसी आज़ आज़ा सम्झना पति स्याटीजीलाई विष्णुलाई अनि राजलाई अनि तिजनलाई मेरो आफ्नो मान्छेलाई मेरो सानो छोरालाई अर्को होलीलाई अनि देवेन्द्र बोरा दाईलाई अनि त्यति नै हुन्छ सरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते बेला पदमपुरबाट सर अधिकारी आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब पनि कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्ने बेला भएको छ बरु धोका दिन हुँदैन भन्ने लोकदुरी भाका अवक्रममा तपाईँको लागि हजूर बड़ो धोका दिन हो संसार चल हमने मया लगा कृष्ण जी गोपिनी छए छकाए महादेव पार्वती फकाए बड़ो धोका दिन हो तो बच्चू हजूर बड़ू धोका दीना होया चल हमने मया ना कि मतलब बच्चू हजूर बड़ू धोका दीना हो रहे चल्या हमने मया ना कि हो त भन्छु ए हजुर बरु धोका दिन हुँदैन यो संसारै मायामा चल्या छ हामीले माया लगाउन किन हुँदैन निकै नै रमाइलो लोकदोहोरी भाका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण र शुभसाजको व्यवसायमा कार्यक्रम अर्पण र शुभसाजको व्यवसायमा निकै नै रमाइलो लोकदोहोरी भाकाहरू बजाएर तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि परिराख्ने कोसिस गर्छौँ हामी मेटाउने कोसिस गर्छौँ हामी तपाईँलाई पनि कार्यक्रममा आउन मन मा लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरी गाइ राखिराखेका छौँ शून्य र तेत्तिसको कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँको आवाज मैले सानो सुनेर सफेर एकचोटि भन्नु कहाँबाट को बोल्नुभयो कोराकदेखि आशा तामाङ अमिसा तामाङ अमिसाजी के कसरी बितिरह बिताउनु भयो आजको दिन तपाईँले अनि आज साउन सङ्क्रान्ति के कसरी तयारी छ साउन सङ्क्रान्तिको आज राम्रै छ भन्नु पऱ्यो है हुन्छ कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ चा। धन्यवाद हजुर सम्पर्कमा उहाँ बिदा भएर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ ढिलो नगरिकन लिन चाहन्छु हेलो नमस्ते हजुर कहाँबाट हुनुहुन्छ सरिताजी के कस्तो तयारी छ आज साउन सङ्क्रान्तिको सम्झनादाम हुनु दिँदा दादा भएको थियो फुलमाया दिदीलाई खुसी लाग्यो भने छुट्टिन्छौँ नमस्कार यति बेला कोरागबाट सरिता लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर मकनपुर ए, प्रे रिनाजी के कस्तो छ तपाईँको नयाँ नयाँ खबर हाम्रो था। पनि सबै ठिक छ सा आज साउन सङ्क्रान्ति के कस्तो तयारी गरिराख्नु भएको छ साउन सङ्क्रान्तिलाई मनाउनको लागि आज कार्यक्रममा आउनु भएको छ त्यसलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ सर्पोष भजनको लागि अन्तको दादाको लागि प्रतिष्ठा दिदीको लागि मेरो साथीहरू अनुसा अनुसा अनिता हजुरआपाहरू टियाहरू पनि सम्पूर्णलाई र विश्वासलाई नवीन भाइ फ्रेस क्वालिटीको लागि सुनाउन चाहन्छु हुन्छ बेरिनाजी कार्यक्रममा आउनुभयो खुसी लागि यति बेला मकवानपुरबाट पेरिना आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर पिदा भइसक्नु भएको छ तपाईँ पनि यस्तै गरी कार्यक्रममा आउनु मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर फटाफट डायल गर्नु सुन्ने सपन्न पाँच त्रिसठी तिन मित्र हुनुहुन्छ हेलो हो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तारा पक्कै पनि कार्यक्रम सकिने लाग्यो त्यहाँ आउने कार्यक्रम सम्झना अनि हजुर दादाको लागि अनि दादाको लागि अनि त्यही मेरो बुबा सुनिरहनु भएको छ हजुर अनि दाई भा हजुर अनि त्यहाँ अन्जिदिन सुनिरहेको छ अनि दिन्छु उसले कल गरिरहेको थियो अनि मेरो लाग्नु भएन अनि मलाई बेलुका गर्नुभयो अनि मेरो मम्मी अनि जस जसले एरिया पर्सन छ उसको लागि अनि त्यही विशेष गरेर हाती बाङ मेरो दाजु हुन्छ उसको लागि हुन्छ तर जी कार्यक्रममा अनुभव खुसी लाग्यो भने छुट्टिन्छौ नमस्कार यति बेला जगेरो तारा आउनुभएको थियो आफ्ना आफन्त स्ट्र मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब नि कार्यक्रममा एउटा मिठो लोकदोरी भाका सुन्छौँ रसिलो छ बोली हँसिलो छ मुहारा भन्ने निकै नै रमाइलो लोकदोरी भाका अवक्रममा तपाईँको लागि सिलो चोली भन्ने बुली हासी जपै माया नै हाल्टिनी <S chacun> <उक्टा उले> छकी रसिल छ म मति लोछु ब हरन रसिल छ म ओइ ओइ ओइ हाइ चापै मायालाई हालो सुल्ति छ रसिलो छ मुहर र रसिलो छ बोले निकै नै रमाइलो लुकदोरी भएका थियो हामीले विश्वभूममा भी राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु रेडियो अर्पण डट कम डट लगन गरेर र तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला राखिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु हेलो हेलो नमस्कार दादा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ आकाशजी आज साउन सङ्क्रान्तिको पहिलो दिन के कसरी मनाउने कोसिस गरिरहनु भएको छ एकदम हुन्छ आकाशजी कार्यक्रममा आउनुभएको छ सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ अनि त्यसपछि शन्तङ अनि त्यसपछि लाल अनि मन कुमार अनि हुन्छ आकाशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी कार्यक्रम आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छौँ नमस्कार दादा दा दा यति बेला मकवान पूर्वाट्य आकाश चिपाङ आउनुभएको थियो आफ्ना आफन्त मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने प्रयत्न गरिराखेको छु र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अविनाशी के कसरी बिताएर बिताउनु भयो आजको दिन तपाईँले अनि आज साउनको पहिलो दिन के कसरी मनाउने तत्क्रममा हुनुहुन्छ तपाईँ हुन्छ अविनाशी कार्यक्रममा हुनुभएको छ सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ हुन्छ अविनाशजी यस्तै गरी माया गर्दै गर्नुहोला आगामी श्रृङ्खला कार्यक्रममा नि आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला खोराबाट अविनाश लामा आउनुभएको थियो आफ्नो आफन्त राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हुनुहुन्छ खोराकराम तामाङ टिकामजी हिजोबाट हसार पनि सिद्धि अनि हाम्रो पनि एकदम राम्रो भइरहेको छ तपाईँहरूले फोन गर्नुहुन्छ माया गर्ने हुन्छ नराम्रो हुने कुरै भएन नि त टिकारामजी हुन्छ सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवादी गर्दै गर्नु होला अहिले यति बेला कोराकबाट टिकाराम आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर गइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ र आफ्नो आफन्त इष्टमित्रलाई पनि आफ्ना सम्झनाहरू अगाडि बढाइराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हुनुहुन्छ प्रजा। जी आजको साउनको पहिलो दिन के कसरी हाम्रो पनि एकदम राम्रो भइरहेछ तपाईँले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ नराम्रो हुने कुरै भएन नि त सन्तजी हुन्छ सन्तजी कार्यक्रम सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ न्त हजुरहरूको लागि अनि त्यसपछि गुम्बहादुर सुरेबहादुर रिमलाल मस्तीलाल आकाश सुमार मन कुमार मैना त्यसै गरी सलेना र चौरी माया डोदुमाया भन्छ एलिसा सन्तोजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी कार्यक्रमको आगामी श्रृङ्खलामा पनि उपस्थित जनाउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कारू नमस्कार अब पनि हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो मकनपुरबाट सन्त पर्जा आउनुभएको थियो अब भने विधा भएर गइसक्नु भएको छ भने हामी कार्यक्रममा साथीहरूको फोन लिन सक्दैनौँ किनभने हामी कार्यक्रमको अन्त्यन्त्यतिर आइपुगेका छौँ र भोलि फेरि अर्को बसामा तपाईँ हाम्रो भेट हुने नै छ यतिजेलसम्म सामुदायिक सा रेडियो रेडियो अर्पण एक सय चार थुप्रो बाँच्ने गाह्रोसँग इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डटियो अर्पण डट कम डट एनपी लगन गरेर कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभसाहसकै बसाइलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो धादिङबाट सन्जय चिपाङ मकनपुरबाट अनिता लामा पदमपुरबाट सरोधिकारी कोराकबाट अमित शाह कुराकबाट सरिता लामा मक्कनपुरबाट पेरिना तामाङ र जगेराबाट तारा मक्कनपुरबाट आकाश चिपमाङ कुराक साथ गुटेरीबाट अविनाश लामा कोराकबाट टिकाराम आउनुभएको थियो त्यस्तै गरी मकवानपुरबाट सन्त पर्जा आउनुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र एकछिन जसो म मेरो आवाजलाई रेडियो स्वेटसम्म पुऱ्याउने प्राविधिक मित्र विष्णुभरती निकै नै आभारी छु र तपाईँकै लोक सङ्गीतको सहयात्री म दिवस मगर पनि मायाले झुक्क्यायो भने लोकदुरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै अन्तिममा सबैलाई आज साउन मगा माघे साउन सङ्क्रान्तिको शुभकामना दिँदै यो बसाइबाट विधा हुन्छु नमस्कार भाने के छा भे मे होना सोस्या खानीडालो मैसो जोलाई मायाले सारा माया मैले नि के सँग गाँवघरा समाज को दर्पण सुन्न हो रेडीओ आर्पण